नेपाल सत्तीसवटा सावजनिक संस्थान तीम मधे जमा दुईटा को नाम ताम इस पचपन्न पैंतालीस छ सय अस्सी रचपन्न पैंतालीस छ सौ एक्सी में फोन सहकर्मी भारती घिमिरे यहां को जवाब टिप्न हे आरएस ब्रांच एट जीमेल डट कम में ईमेल कर सकूँ वा फेसबुक को ओपन ग्रुप सेवामा रोटरी में जवाब पोस्ट कर सकून यहाँको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक सधन्यवाद धन्यवाद प्रदान गर्नेछौ अब आजको विषयवस्तु नेपालमा सडतिसवटा सार्वजनिक संस्थान छन् तर एकाधलाई छोडेर बाँकी रहेका धेरै जस्तो संस्थानले सोचे जतिको नाफा कमाउन सकिरहेको छैन त्यसैले पनि समय समयमा जनचासो उठ्छ यी संस्थानहरू जनताको कर दुरूपयोग हुने थलोपो बन्यो शङ्का पनि जायज त जायज नै हो तर सार्वजनिक संस्थानहरू साँच्चै घाटाकै लगानी हुन् त यदि यस्तो सोच्ने हो भने दूरसञ्चार के हो त दूरसञ्चार एकदमै धेरै सफल संस्थानहरूमध्येको एउटा हो अब यो अन्योललाई चिर्न अनि सार्वजनिक संस्थानलाई अझ राम्ररी बुझ्ने आजको हाम्रो प्रयासमा सहयोग गर्दै हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव तथा सार्वजनिक संस्थानका विज्ञ विमल वाग्ले तर उहाँसँगको कुराकानी भन्दा अगाडि बुद्धिमान मामा र जिज्ञासु यही सार्वजनिक संस्थान बारेको सुनौ बुद्धिमान मामा हुनुहुन्छ समन्त आचार्य र जिज्ञा भान्जी साम्भवी राथ तो राथ तो मामा, का का नेपाल खाद्य तपाईँले कुरै बुझ्नु भएको छैन के मामा के बुझाउनु अब मामा खाद्य संस्थानमा जाँदा त मैले सोचेको थिएँ के भनेदेखि नि त्यहाँ सुफद मूल्यमा चामल पाइएला राम्रो चामल पाइएला भनेर तर खाद्य संस्थानमा नि भने जस्तो चामल त नहुने रहेछ है मामा मलाई त दिक्क लाग्यो मामा त्यस्तै हो भान्जी नेपालको पश्चिम र सुदूरपश्चिमतिरका मान्छेले कति दिन लाइनमा बसेर बल्ल एक किलो चामल किन्न पाएको भन्ने खबर त तिमीले सुनेकै छौ नि होइन र छु नि सुनेको त हो खाद्य संस्थानले समयमा राम्रा चामल पुर्याउनै सकेका छैनन् अब के गर्ने ल भन त अब यस्तै हो हाम्रो सार्वजनिक संस्थाहरूको काम हो त हिजो अस्ति मात्रै होला मैले पनि यस्तो खबर सुने जस्तै लागेको थियो के मामा मलाई ओ ओ, के हो भान्जी हो तिमीले सुनेकै होला हौ पश्चिम नेपालको लागि पठाइएको चामल र अरू खाद्य वस्तुहरू खाने नहुने गरी कुहिएको भन्ने खबर त वर्षेनी आइरहेका छन् नि भान्जी हाम्रो सार्वजनिक संस्थानहरूमा नि दिला सुस्ती भ्रष्टाचार कामप्रतिको व्यवस्था ठगी कति कति यस्ता व्यापक छन् भन्ने नि उदाहरणहरू त भनेर साध्य छैनन् के के हुन् के के हुन् होइन सार्वजनिक संस्था भनेपछि त झन् सबैको संस्था अनि यस्तो संस्था त झन् पो जिम्मेवार तरिकाले चल्नु पर्ने होइन र भने हो भान्जी चल्नु त पर्ने हो हुनुपर्ने त त्यस्तै हो तर के गर्ने अब सार्वजनिक संस्था जति नै घाटा भए पनि चलि नै रहन्छन् क्यारे अनि के को टेन्सन अब हेटवटा सिमेन्ट कारखाना हेर न नेपाल विद्युत प्राधिकरणलाई नै हेर न अब कम्पनी घाटामा छ तर कर्मचारीले तलब खाएकै हुन्छन् काम पनि चलिरहेकै हुन्छ जमानामा जनकपुर चुरोड कारखानाले तिन वर्षसम्म एक खिल्ली उत्पादन गर्न नसक्ने हुँदा पनि अब कर्मचारीलाई भने तलब दिएरै पालेर राखेका थिए क्यारे आँ कामै नहुँदा नि तलब खान पाइने अनि के त भान्जी आम्मामा म पनि पछि सार्वजनिक संस्थानमा काम गर्नु पर्ला जस्तो छ मामा कामचोरहरूको विचार चाहिँ यस्तै नै हुन्छ नि ल ल ल हाँसेको हेर ल लाजे पचाएर लाज सर भएको अब बड़ो काम नगरिकन तलब खाना मन तुम हे मेलपो करे कि कि हाल् पर्चा बरू भन्न नी एसे बर्शे को बज़ेट ले पनी, कर्मचारी ले अब के अब के इस वर्ष को बजेट भाषण कर्मचारी अवकाश दिन बंद करने निर्णय करें मी सावजनिक संस्थान तो हमारा देश का लगी आर्थिक भारत रहे नचाइनेजी तुम्हें सार्वजनिक संस्थाहरू सबैले राम्रो काम गर्दैनन् भनेको त होइन नि मैले यी संस्थानहरूले गर्ने कामलाई प्रभावकारी बनाउन सकिएन पो भनेको त त्यो त हो तर अब त्यसको लागि गर्ने चाहिँ के त मामा ल गर्ने चाहिँ के भने नि ल सुन भन्नुहोस् न सुन सुन बिचमा प्याक्क न सार्वजनिक संस्थानको प्रशासनिक सुधार गरी सञ्चालनका लागि निजी क्षेत्रको जस्तै अनुशासन चाहिन्छ नि त्यसपछि नि भान्जी मामा प्रतिस्पर्धात्मक बजार व्यवस्थापन र खराब प्रदर्शनका लागि दण्ड र राम्रो रा कामका लागि पुरस्कारको व्यवस्था पनि गर्नु पर्यो पनि हो अनि प्रतिस्पर्धा र पुरस्कार भनेको बडो ठुलो कुरो हो कि ल भान्जी त्यो त हो नि पुरस्कारले त हौसला मिल्छ नि तिमी सानो छँदा नि भान्जी दाइले भन्दा छिटो नपोखाइकन खायो भने चक्लेट पुरस्कार दिन्छु भन्दा तिमीले के गर्छौ थाहा छ के गर्थे मामा मन नपर्ने तरकारीसँग पनि कस्तो मजाले साफाक सफाक भात खान्थ्यौँ तिमीलाई याद छ चा कि छैन को <laughs> नि त तिमीलाई यो पाँच वर्ष योजना भनेको थाहा छ कि छैन ल भन त भान्जी अलि अलि थाहा छ मामा हो यो एघारौँ पञ्च वर्षीय योजनाले सार्वजनिक संस्थानहरूको बढ्दो खराब कार्य सम्पादनको कारण सरकारले अनावश्यक बोझ बढ्यो भनेर प्रतिस्पर्धी नभएमा सार्वजनिक संस्थानलाई विनिवेश गर्ने सुझाव पनि दिएको छ नि बुझ्यौ बुझ्ने कोसिस गर्दैछु मामा तपाईँको कुरा एकदम राम्रो हेर भान्जी सार्वजनिक संस्थानको सफलता यिनीहरूको व्यावसायिकता र आधुनिक सञ्चालन पद्धतिको विकासबाट मात्र सम्भव छ त्यसैले सार्वजनिक संस्थानहरूलाई नि करदाताबाट प्राप्त हुने रकमबाट हुने सरकारी बजेटको सहायता र ऋणको सुविधाबाट वञ्चित गरेर आफै सञ्चालन गर्न बाध्य पार्नुपर्छ मिल्छ त मामा त्यसो गर्नु सुन न सुन त्यस्तै सार्वजनिक संस्थानहरूको व्यावसायिकता वृद्धि गर्न नि सरकारी र कर्मचारी तन्त्रको लामो र झन्झिलो निर्णय प्रक्रियाबाट पनि मुक्त गर्नुपर्छ मामा मैले त यी कुरा बुझे जस्तै लाग्छ तर अब त मैले भन्दा नि मामाको कुरा त सरकारले पो बुझ्नु परे जस्तो लाग्यो है मलाई त कुरो <laughs> चाहिँ बुझ्छि है मेरी भानजीले <laughs> <laughs> मामा र जिज्ञासु भान्जीबीचको छलफलपछि अब लागौं कुराकानीतर्फ सार्वजनिक संस्थानहरू नेपालले गर्ने आयात कम गर्न रोजगारी सिर्जना गर्न स्रोत साधनको राम्रो उपयोग गर्न जस्ता उद्देश्य लिएर स्थापना गरिएका हुन् तर उद्देश्य सही र सान्दर्भिक हुँदाहुँदै पनि सार्वजनिक संस्थानमा लगानी किन बालुवामा पानी खना हुँदैछन् त सार्वजनिक संस्थान बन्द गर्नु नै राम्रो वा यसको पुनर्संरचना गर्न सकिन्छ यही विषयमा आज हामी कुराकानी गर्छौ नेपाल सरकारका पूर्व सचिव तथा tamam. सार्वजनिक संस्थानका विज्ञ विमल वाग्लेसँग कुराकानीको क्रममा मैले सार्वजनिक संस्थानका विज्ञ विमल वाग्लेसँग पहिलो जिज्ञासा राखेँ सार्वजनिक संस्थानहरू जुन अवधारणाका साथ स्थापना गरिएका थिए नेपालमा के त्यो सान्दर्भिकतामा परिवर्तन आइसकेको छ संस्थान को स्थापना गलत हो सावजनिक संस्थान जो उद्देश्य स्थापना भो उदेश रिन्ट भाइं बेठीक हो क्योंकि उदेश्य मूलूको आर्थिक सामजिक विवास को निमित्त उद्देश्य अति के रिन्ट तर क्यों उद्देश्य कुछ मोडालिटी बड़ी प्राप्त करने कुछ इंस्ट्रुमेंट प्रयोग कर प्राप्त करने कुन चाहिँ इन्स्टिट्युसनल मेकानिजमबाट त्यो प्राप्त गर्ने भन्ने चाहिँ प्रश्न हुनसक्छ तर उद्देश्य आफै इरिलेभेन्ट भन्ने ठिक होइन अब जस्तै अब हामीले यदि सार्वजनिक संस्थानहरू स्थापना गर्दाखेरिको उद्देश्य हेऱ्यौँ भने एउटा त त्यो बेलामा जुन जुन बेला स्थापना भयो त्यो बेलामा जुन हामीले आयात गरिरहेका थियौँ बाहिरबाट सामान त्यो आयातलाई कम गर्ने उद्देश्य लिएको थियो अहिले फेरि हामी के सोच्छौँ भने बाहिरबाट सामान आयात गर्नुभन्दा पनि हामीले सस्तो सामान आयातै गर्ने हो बरु महँगोमा बेच्न सकिने सामान उत्पादन गरेर निर्यात गराउन भन्छौँ हामी फेरि यो रोजगारी सिर्जना गर्ने उद्देश्यमा पनि अहिले यी सार्वजनिक संस्थानहरूमा चाहिएभन्दा बढी कामदार पाल्नु परेकै समस्या हो भनेर पनि देख्छौँ यसरी केही केही कुराहरू हामीले एउटा दुइटा मात्रै बुँदा केलाउँदाखेरि पनि समस्याहरू त देखिन्छन् यसमा चाहे तपाईँ एक्सपोर्ट गर्नुहोस् चाहे इम्पोर्ट सफ्टिट्युसन गर्नुहोस् प्रडक्सन त तपाईँलाई चाहियो चाहियो बाहिर बेच्नलाई पनि प्रडक्सन गर्नुपऱ्यो इम्पोर्ट सफ्टिट्युसनलाई पनि प्रडक्सन गर्नुपऱ्यो तपाईँले हिजो इम्पोर्ट सफ्टिट्युसन भन्ने उद्देश्य राख्नु भएको छ भने पनि प्रडक्सनै हुने हो आज एक्सपोर्टलाई पनि प्रमोसनै प्र प्रडक्सनै हुने हो त्यस कारणले प्रडक्सनको हिसाबले चाहिँ नि त्यहाँ कुनै डिफरेन्स हुँदैन तर एउटा कुरो चाहिँ के छ भनेदेखि इफिसियन्सीको हिसाबले हिजोभन्दा आज जो पनि प्रड्युसर चाहिँ मोर इफिसियन्ट हुन चाहिँ जरुरी छ किनभने हिजोभन्दा आजको मार्केट चाहिँ स्कोप पनि बढिया छ मोर कम्पिटेटिभ भएको छ र तपाईँको कन्ज्युमरहरू पनि मोर डिमान्डिङ भएको छ र अहिलेको यो यो होल मार्केटै एउटा ग्लोबलाइज भएको कन्टेक्स्टमा गौं। हेर्दाखेरि इफिसियन्सी चाहिँ हिजोको इफिसियन्सीले पुग्दैन इफिसिएन्सी डेफिनेटली बढाउनुपर्छ प्रडक्सनमा जहाँ प्रडक्सन त भन्ने कुरालाई त त्यस्तो कुनै फरकै परेन तर जहाँसम्म इफिसियन्सीलाई आधारमा मात्रै हेर्दाखेरि त्यो प्रडक्सनको फङ्सनलाई पब्लिक इन्टरप्राइज इफिसियन्ट हो कि अथवा अरू किसिमको इन्स्टिट्युसनल मेकानिजम अरु अल्टरनेट कुनै त्यसमा छ भन्ने क्वेसन चाहिँ रिलेभेन्ट छ त्यो क्वेसन चाहिँ ठिक हो त्यो अर्थमा भन्ने हो भने आजको दिनमा पब्लिक सेक्टरभन्दा इन्टरप्राइजिङ बिजनेसमा प्राइभेट सेक्टर धेरै इफिसियन्ट छ त्यो अर्थमा त्यो प्रडक्सनको फङ्सन त्यो जति काम जति पब्लिक सेक्टरभन्दा इफिसियन्ट बढ्ता भएको प्राइभेट सेक्टरले गर्नु भन्ने कुरा भनौँ भने भन्नुभयो भने त्यो कुरा चाहिँ बिल्कुल ठिक हुन्छ त्यसैले सबभन्दा ठुलो कुरो हामीले मेजर गर्ने सबभन्दा ठुलो रड भनेकै इफिसियन्सी हो को इफिसियन्ट छ वु इज मोर इफिसियन्ट देन अदर को अर्कोभन्दा को, को चाहिँ वर्त इफिसियन्ट छ त्यसले चाहिँ त्यो फङ्सन गर्नुपऱ्यो भन्न चाहिँ सकिन्छ त्यो अर्थमा आजको बेलामा आजको दिनसम्म पब्लिक इन्टरप्राइजेसको पर्फर्मेन्स हाम्रो जस्तो कन्टेक्स्टमा कुरा गर्ने हो भने पब्लिक सेक्टरभन्दा प्राइभेट सेक्टरमा गएको अवस्थामा इफिसियन्सी हाई छ भन्ने ठाउँ चाहिँ जति पनि छ एउटा कुरा दोस्रो कुरा जहाँसम्म तपाईँले इम्प्लोइमेन्टको कुरा गर्नुभयो ठिक भन्नुभयो त्यो बेलामा सार्वजनिक संस्थानको स्थापनाको एउटा अब्जेक्टिभ इम्प्लोइमेन्ट जेनेरेट गर्ने भन्ने पनि थियो किनभने अब जुन जुन टाइममा यो नेपालमा सार्वजनिक संस्थानहरू आयो त्यो टाइममा नेपालमा प्राइभेट सेक्टर भन्ने कुरा अत्यन्त प्रारम्भिक अवस्थामा थियो गभर्मेन्ट भनेको एउटा मेजर इम्प्लोयरको रूपमा भएको हुनाले लेबर मार्केटमा जति चाहिँ खोज्ने मान्छे आउँछ त्यसलाई एब्जर्भ गराइदिने रेस्पोन्सिबिलिटी गभर्मेन्टमा थियो त्यसैले उसले इम्प्लोइमेन्ट राखेको तर आज आरे चाहिँ तपाईँको इम्प्लोइमेन्टकै लागि सार्वजनिक संस्थान भन्यो भने त्यसको रिलेभेन्सी छैन फेरि त्यो रिलेभेन्सी किन छैन भन्दाखेरि आज सार्वजनिक संस्थानहरूमा जस्तो फर इक्जाम्पल अहिले कुरा गरौँ न अहिले करिब करिब बत्तिस तेत्तिस हजार मान्छेले टोटल इम्प्लोइमेन्ट पाइरहेको छ सार्वजनिक संस्थानमा जसमा तपाईँको तपाईँको जाने इक्विटी र सेयर लोन क्यापिटलसमेत हिसाब गर्ने हो भने दुई सय अर्बभन्दा बढ्दा रुपियाँ चाहिँ इन्भेस्ट भइरहेछ त्यसैले कस्ट अफ इम्प्लोइमेन्ट यति हाई भयो कि यति कस्ट पर हेड इम्प्लोइमेन्टले यो इकोनोमीमा इम्प्लोइमेन्ट जेनेरेट गराएर तान्न सक्दैन हेर्नुहोस् त्यस गर्दा अहिले इम्प्लोइमेन्टको कुरा गर्दा इम्प्लोइमेन्ट दिने सेक्टरको रूपमा यसलाई डेभलप गर्नुपर्छ भन्यो भनेदेखि त्यो कुरो चाहिँ त्यति त्यति त्यति स्वीकारयोग्य कुरा त्यो हुँदैन अब अर्को कुरा अहिले सार्वजनिक संस्थानहरूमा ओभर भएर सार्वजनिक संस्थान बिग्रियो गयो भन्ने एउटा प्रश्न छ अब यसमा चाहिँ दुईवटा चिज छ सरसर सरसर्ती हेर्दा तपाईँले चाहिँ नि स्टेट मतलब सोझो हिसाबले कुरा गर्दाखेरि हो ओभर स्टाफिङ छ किनभनेदेखि तपाईँको एडमिनिस्ट्रेटिभ ओभरहेडहरू यति छ आउटपुटको हिसाबले टोटल पर हेड इम्प्ला आउटपुट हेऱ्यो भने पनि बढ्ता देखिन्छ ठिक छ तर कतिपय ठाउँमा त कस्तो छ भने काम नगरेर पनि ओभरस्टाफिङ भइरहेको स्थिति पनि छ कि काम गरे गर्ने ठाउँ छ अनि काम नगरिया हुनाले ओभरस्टाफिङ चाहिँ भइरहेछ जस्तो हाम्रो कतिपय इन्डस्ट्रीमा हेऱ्यो भने इन्डस्ट्री हेर्न लगायो भने चाहिँ तपाईँको अनएन एभरेज तपाईँको 35-40 फोर्टी पर्सेन्ट कपासिटीमा चलिरहेको छ त्यो केसिटीलाई तपाईँको चाहिँ सेभेन्टी सेभेन्टी फाइभ पुऱ्याउनु सकेको अवस्थामा अहिले भाइरहेको मान्छे चाहिँ सायद ओभरस्टाफिङ नहुनु पनि सक्छ त्यसरी यसको चाहिँ दुवै पक्षबाट हेर्नुपर्छ तर बाई लार्ज कुरा गर्दाखेरि हामी कहाँ चाहिँ जति मान्छे इम्प्लोइड भएको पब्लिक इन्टरप्राइजमा तिनीहरू चाहिँ तपाईँले तिनीहरू चाहिँ उनीहरूले निकालेको आउटपुटको आधारमा भन्नु पऱ्यो भने भनिदियो भने त्यो त्यति धेरै आपत्तिजनक हुँदैन अब जुन समय सान्दर्भिकता खोज्नुपर्ने यहाँले कुरा गर्नुभयो नि होइन यस्तो अवस्थामा कि हामी कहाँ अहिले भएका सार्वजनिक संस्थानहरूको स्वरूपमा केही परिवर्तन ल्याउने वा मोडालिटीमा केही फरक वा केही नयाँ कुराहरू थप्ने यस्तो केही गर्न सकिन्न त किन नसकिने जति पनि सक्छ किनभने अहिले हाम्रो भनेको हेर्नुहोस् यो चाहिँ बिग्रिने चिज भइरहेको त अब सार्वजनिक संस्थान भन्ने कुरा जन्मदै जन्मदैन नि वास्तवमा यो त किनभने यो सप्रेनको निमित्त जस्तो किसिमको इन्भाइरोमेन्ट यसलाई चाहिन्छ नि कस्तो किसिमको वातावरणमा कस्तो परिवेशमा यो चाहिँ एउटा सफल इन्स्टिट्युसनको रूपमा अगाडि जान सक्छ भन्ने जो छ त्यो किसिमको इन्भाइरोमेन्ट हामीले क्रिएट गर्न नसकेको त्यो भएको इन्भाइरोमेन्टलाई पनि हामीले बिगारेर लिएर गएको त्यस नेपालमा सार्वजनिक संस्थान बोझ भएर बसेको संसारमा कयौँ मुलुक छन् जहाँ सार्वजनिक संस्थानले गभर्मेन्टको इकोनोमीमा राम्रो कन्ट्रिब्युट गरेर मतलब कन्ट्रीहरू पनि छ मुलुकहरू पनि छ तर त्यसैले अहिले भइराखेका सार्वजनिक संस्थानहरू मैले अघि भने नि यो आफैमा बिग्रिने चिज होइन यसलाई चाहिँ सप्रिनको निमित्त जुन किसिमको इनपुट यसलाई दिनुपर्थ्यो जुन किसिमको चाहिँ अब सहयोगहरू यसलाई गर्नु त्यस किसिमको कुरा नभएका कारणले यो बिग्रिन गएको त्यसरी यसलाई चाहिँ रिस्ट्रक्चर गरेर यसका भइराखेका चाहिँ तपाईँको अर्गनाइजेसनहरूलाई चेन्ज गरेर म्यानेजरियल प्र्याक्टिसेसहरूमा चाहिँ एक प्रकारको रिफर्म गरेर अथवा चाहिँ यसलाई टोटल रिअर्गनाइज रिइन्जिनियरिङ गरेर यसलाई सुधार गर्न सकिने अथवा यसले गरिराखेको काम मोर इफिसियन्टली अरू कुरै निकायबाट गराउन सक्ने ठाउँ त धेरै छ धेरै छ जति पनि छ त्यस सुधारको ठाउँ जति पनि छ त्यसमा कुनै चिन्तै छैन तर यो जुन अहिले हामीले कुरा गऱ्यौँ नि यही सन्दर्भमा पनि एउटा सामान्य बुझाइ नै हो नि कुनै पनि व्यवसाय यदि घाटामा छ भने कि त त्यो समयमै बन्द गर्नु पर्यो कि त त्यसमा परिवर्तन गर्नु पर्यो अब प्रशासनिक होस् वा संरचनागत होस् होइन तर यो दुइटै भएको हामी पाउँदैनौँ नि त घाटामा चलिरहेका संस्थानहरूको हकमा तपाईँले यो तपाईँले भन्नुभएको कुरामा मान्छु जस्तो तपाईँको अब कुनै कुनै संस्थान चाहिँ कस्तो भयो भनेदेखि अब यो चाहिँ घाटा आफैमा एउटा बाध्य हुने स्थिति पऱ्यो कि जस्तो पेट्रोलियम प्रडक्टको कुरा गर्ने हो भने जति प्राइस राखेर बेचे पनि फरक नपर्ने ठाउँमा पनि महिनाको जाने जा, एक अर्ब डेढ अर्ब चाहिँ नि नोक्सान खाइराखेको स्थिति जाने पऱ्यो यो चाहिँ एउटा अपवादको केस हो हेर्नुहोस् होइन तर योदेखि बाहेक अरू संस्थानको कुरा गर्नुहुन्छ र घाटामा जुन धेरै संस्थानहरूले घाटामा छन् र कोही कोही नाफामा छन् भने त्यो सस्टेनेबल नाफा होइन मलाई लाग्छ तिनीहरूको नाफा दिगो होला मलाई लाग्दैन जति जति नाफामा छन् तीमध्ये पनि धेरैको सबैको म भन्दिनँ ना। नाफा दिगो होला जस्तो मलाई लाग्दैन यो कुनै वर्ष नाफा हुने फेरि तल जाने फेरि माथि जाने यो झिकझ्याग प्रकारको चाहिँ तपाईँको रिफर्म चाहिँ काम पनि हुँदैन हेर्नुहोस् यस्तोले यो सस्टेन भएर जानुपर्छ तर अब यो नोक्सान भइराखेका संस्थानहरू जे जति छ यी चाहिँ प्राइभेट सेक्टरमा गएको अवस्थामा तपाईँको यिनीहरूले नाफा गर्न सक्छन् भन्ने कुरामा कतिपय संस्थानको हकमा म चाहिँ ढुक्क भएर बसिहाल्छु कि म तपाईँलाई एउटा सिम्पल इक्जाम्पल दिन्छु अब तपाईँको यो सिमेन्टकै तपाईँ बिजनेस हेर्नुहोस् न यत्रो प्राइवेट सेक्टरको एउटा एट्र्याक्टिभ तपाईँको एरियाको रूपमा चाहिँ नि सिमेन्ट चाहिँ डेभलप भएर आइरहेछ अब हामी गभर्मेन्टको गो सिमेन्ट फ्याक्ट्री चाहिँ तपाईँको जहिले पनि यो चाहिँ साह्रै दया दयनीय अवस्थामा चाहिँ सञ्चालन हुनुपर्ने अवस्था भइरहेछ क्या तपाईँको होइन त्यस गर्दा यो के भने अब हाम्रो यो म्यानेजरियल इनिफिसियन्सी भनेको हामीसँग मजासित छ त्यसैको फलस्वरूप हामीले चाहिँ नि प्राइभेट सेक्टरले नापाकाइराखेको सेक्टरमा पनि गभर्मेन्टले चाहिँ नोक्सान खाइरहनुपर्ने स्थिति चुरोटै हेर्नुहोस् न जनकपुर सिगरेट फ्याक्ट्री भनेको हाम्रो इए्रेडको कर्पोरेसनमा रेटिङ भएको कर्पोरेसन हो पहिला होइन अब आज तपाईँको एउटा प्राइभेट सेक्टरसित से कम्पिट गर्न आउने अहिले चाहिँ जनकपुर चुरोट कारखाना बन्द भयो वास्तवमा चुरोट भनेको नर्मली बन्द हुने फ्याक्ट्री पनि होइन यो ब्रान्डमा कन्जम्सन गर्छ मान्छेले तर हामी कहाँ यस्तो हुनु गयो एग्रेडको कर्पोरेसनमा बसिराखेको सबभन्दा तपाईँको लार्जेस्ट अमाउन्ट अफ रेभेन्यू पियर कम्पनी पनि त्यस्तो हालतमा बसेर गयो भनेपछि तपाईँको के हुन्छ भने अब यो त यो यो चाहिँ तपाईँको इफिसियन्सी भनेको यहीँनिर आउने हो कि कुछ त कोसँग इफिसियन्ट छ मोर इफिसियन्ट जो छ त्यसले जितेर जान्छ त्यो वातावरण भनेको द्याट इज के एउटा कम्पिटेटिभ इन्भाइरोमेन्ट हो जब कम्पिटिसन सुरु हुन्छ तब चाहिँ उयो सर्भाइभल अफ द फिटेस्ट भने जस्तै हो अब आज प्राइभेट सेक्टरको सिगरेट फ्याक्ट्री धमाधम माथि गयो रह, अब यहाँले केही कारणहरूको विश्लेषण पनि गर्नुभयो होइन कुन के कारणले गर्दाखेरि यसरी यो सार्वजनिक संस्थानहरू धराशयी भइरहेका छन् भनेर तर अघि यहाँले एक ठाउँमा जानकारी पनि गराउनु भएको थियो कि यी संस्थानहरूको हामीले पुनर्संरचना आवश्यक छ र गर्न पनि सक्छौँ भनेर अनि त्यसले गर्दाखेरि यी संस्थानहरूको क्षमता पनि बढाउन सकिन्छ भनेर त्यसमा यो पुनर्संरचना भनेपछि यो कस्तो हुन्छ मैले रिस्ट्रक्चरिङ भनेको चाहिँ अब यो मैले ब्रोड सेन्समा भनेको होइन अहिले तपाईँलाई यहाँ सरस्वती भन्नु पर्दाखेरि यसको अर्थ चाहिँ नि तपाईँको दुईवटा तिनवटा अर्थले भनेको नम्बर एक रिस्ट्रक्चरिङ भनेको संस्थानहरूको बिचको मर्जरको कुराहरू पनि हो है कतिपय संस्थानहरू चाहिँ एउटै अब्जेक्टिभमा दुईतिर तिनतिर भएर बसिरहेका छन् यो जरुरी छैन किनभने साइज अफ बिजनेस पनि असाध्यै घटेर गएको छ त्यसरी यिनीहरू मर्ज हुने पसिबिलिटी पनि छ नम्बर एक एउटा रिस्ट्रक्चरिङ भनेको दोस्रो मैले भन्न खोजेको भइराखेकै संस्थानभित्रकै अर्गनाइजेसनका कुराहरू अरू किसिमका चाहिँ तपाईँको चाहिँ अब बोर्डका कम्पोजिसनका कुराहरू फङ्सनिङका कुराहरू यी सबैमा गर्ने एक प्रकारको रिइन्जिनियरिङका कुराहरू दोस्रो <laughs> तेस्रो चाहिँ मैले अझ इम्पोर्टेन्टली भन्न खोजेको चाहिँ प्राइभेट सेक्टरको पार्टिसिपेसन त्यो हुनसक्छ तपाईँको अब टोटल प्राइवेटाइज कर सब अथवा मेजोरिटी सीयर प्राइवेटाइज करे हो सकता अथवा झाइने माइनोरिटी सियर चाहिए प्राइवेटाइज करा स्ट्राटेजिस्ट भिताओने यहां कि मोडालिटी अत्यंत महत्वपूर्ण छोटे प्राइमरी चीज हो मैं रिस्ट्रक्चरिंग यहां चीज भर्खर हम गाल सरकार का पूर्व सचिव तथा सावजनिक संस्थान का विज्ञ बिमल वाग्ले उहाँसँग हामीले नेपालका सार्वजनिक संस्थानको अवस्था र यिनीहरूमा ल्याउन सकिने सकारात्मक परिवर्तनका बारेमा कुराकानी गरेका हौं यसपछि यो साताको प्रश्न फेरि एकपटक नेपालमा रहेका सडतिसवटा सार्वजनिक संस्थान मध्ये कुनै दुईवटा मात्रैको नाम यहाँले दिनुहोस् पचपन्न र पचपन्न पैँतालिस फोन गरेर आफ्नो जवाफ टिपाउन सक्नुहुन्छ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 बारे थप जानकारी रही अंक तब्लू डब्लू डब्लू डट फेसबुक डट कम फोव स्लैस कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न अनलोड कर